जब जब रात बढ़ते जो मेक को याद अज अज हामी जमी सोच हमें मं हमी संगे भैया कति खुशी होथमी को मौसम छ चार अंधकार मौसम में छत छतमा बसेर शीतल हावा को पर्खाई में हमें कुरिग हावा चल् शीतलता प्रदान तब यो ल हाम्रो मान्छेले हामीलाई कतै छोइरहेको छ हाम्रो मोटुमा स्पर्श गरिरहेको छ हाम्रो जिन्दगीमा स्पर्श गरिरहेको छ भौगोलिक रूपमा जतिसुकै टाढा किन नहोस् हाम्रो मान्छे हाम्रै छेउमा हाम्रै अङ्गालोमा भएको आभास गर्छौँ हामी यस्तो बेला आफ्नो मनका आवेगहरू मनका कुराहरू आफ्नो मान्छेलाई सुटुक्क भन्न मन लाग्छ तर के गर्ने हाम्रो आवाज बतासमा विलिन भइदिन्छ कहिलेकाहीँ बहिरहेका हावालाई भन्न मन लाग्छ मेरो मनको कुरा मेरो माया उनीसम्म पुर्याइदिनु भनिदिनु कि मैले उनीलाई धेरै सम्झिरहेको छु मैले उनीलाई धेरै माया गर्छु तर हावा पनि हाम्रो यो मनको पीडालाई उनीसम्म पुर्याउनको लागि कहिलेकाहीँ असक्षम हुन्छ भलै उसले महसुस गर्न सकोस् तर पनि हाम्रो आवाज उसम्म कहिलेकाहीँ नपुग्न सक्छ यस्तो बेला हामी एउटा माध्यम खोज्छौँ मनका आवेगहरूलाई आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि तपाईँका तिनै मनका आवेगहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने मुटुको तार हो मुटुलाई जोड्ने तार हो कार्यक्रम मुटुदेखि मुटुसम्म मोटूदी मोटूसम को आज को बसाई में उपस्थित भईस मं मन साथी, चंद्र मुटुदेखि मोटुसम्म तपाईँको मनका आवेगहरू मनका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने एउटा माध्यम हो र तपाईँलाई मुटुदेखि मोटुसम्ममा कसरी सहभागी हुने त्यो कुरा भन्नुभन्दा अगाडि एउटा जानकारी पनि राखौँ आज हामीले विशेष कारणवश रेडियो सर्भरको प्रसारण दस बजेपछि रोक्नेछौँ केही प्राविधिक कठिनाइ आइपरेको छ तर तपाईँले भोलि बिहान सबेरै रेडियो सर्भरको रोदी र रोइला तिन बजेदेखि सुन्न सक्नुहुन्छ हामी त्यतिखेर रेडियोलाई पुनः प्रसारणमा ल्याउनेछौँ र दस बजे कार्यक्रम मोटुदेखि मोटुसम्म सकिसकेपछि रेडियो बन्द हुने जानकारी पनि गराउन चाहन्छौँ र मोटुदेखि मोटुसम्ममा तपाईँ सहभागी हुन चाहनुहुन्छ मनका आवेगहरू मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुठीसम्म पुर्याउन चाहनुहुन्छ भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर्य एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अथवा केही समय अघिदेखि हाम्रो कोड नम्बर अलिकता परिवर्तन भएको छ पुरै परिवर्तन न परिवर्तन त नभनाउँ चार चार दुई दुईको अगाडि तिन राख्न पनि नभुल्नुहोला अहिलेसम्म हामीले चार चार दुई दुईमा पठाउनु भए पनि म्यासेज प्राप्त हुन्छ तर केही समयपछि तिन चार चार पठाउनु पर्ने हुन्छ एउटा नम्बर थपिएको छ पाँचवटा भएको छ यो जानकारी पनि तपाईँलाई गराउन चाहन्छु र तपाईँका एसएमएसहरू प्राप्त भइरहेका छन् म फेसबुक में तमेंट का लगी पोस्ट करने तर्खर में छू एक के पोस्ट करने कमेंट करतेहलासरी मैसेज भी करतेहला अलग सुमुदरी सांगीतिक आवाज तब का ज टुटा सित आसु बस बस मेरे हिस्से में है दर्द सारा सपने सप्ने बनके बन के It's <laughs> good na putara gehri tan तु नै मेराजना आयो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखि। कार्यक्रम मोटुदेखि मोटुसम्मको साथमा हुनुहुन्छ तपाईँ तभाए। र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटुदेखि मोटोसम्ममा आज पनि तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुऱ्यानको लागि हामी उपस्थित छौँ र तपाईँले कार्यक्रम मुटुदेखि मोटुसम्म त्यसै गरी अन्य कार्यक्रमहरू जति पनि रेडियो सरोवरका कार्यक्रमहरू छन् तपाईँले युट्युबमा सवि भन्ने च्यानल सर्च गर्नुभयो भने त्यसमा सुन्न सक्नुहुन्छ सवि सौगात अथवा तपाईँले रेडियो सर्भर जनसुकै च्यानल सर्च गरेर पनि रेडियो सर्भरका कार्यक्रमहरू सुन्न सक्नुहुन्छ त्यसै गरी सौबी सौगात डट ब्लक स्पोर्ट डट कममा पनि तपाईँले सुन्न सक्नुहुन्छ आजका कार्यक्रम पनि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई मैले राखिरहेको छु र यतिखेर तपाईँका मनका आवेगहरू पढ्नेतर्फ लाग्दैछु एसएमएस गर्नुभएको छ मे अनुष्का तामाङ मेरो प्यारो बिएफ आरलाई धेरै मिसिङ गरेको छु भन्नु है दादा भन्नुभएको छ अवश्य पनि आरजीले कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँको यो सन्देश पाइसक्नु भएको छ र अर्को एसएमएस लेख्नु भएको छ हाई दादा इट्स मे खुसी तामाङ फ्रम मकवानपुर भैँसे नौबाट दादा आज मेरो एसएमएस भन्नुपर्दा यमलाई माया गर्ने कालेलाई मिस यु एन्ड लभ यु कालो भन्न चाहन्छु भन्नुभएको छ थैंक यू सो मच खुशीजी तैंती एसएमएस को लगी दिन पर ये एसएमएस को हम अपेक्षा करेगरी अर्क एसएमएस कर अह हाई दादा खाना खानुभयो त मि भैँसे साथबाट बिमला स्याङतान अल फ्रेन्डलाई मिस यु अन एन्ड उही निस्ट्री मायाहरूलाई मिस गरिरहेको छु भन्छु एन्ड युलाई पनि मिस यु दादा ओके बाबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि बिमला चाहिँ आगामी दिन पनि तपाईँको मायाको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस गर्नुभएको छ दाजु म सङ्घर्षशील सङ्गीता नगरकोटी अझै अह आज यो ये बिछोड़ी भरिक जिंदगी में मेरे मोटूला मिस करते चाहे साथ में छेन लव यू सो मच भन्न थैंक सो मच तब के एसएमएस को लगी कहीं माया मानेह भौगोलिक रूप में टाड़िशं तरपी जी टाड़ा रहे हमीर एक अर्य माया कर सकू पर्व रही रहने संगीताजी थैंक यू सो मच तब के एसएमएस को लगी अर्क एसएमएस कर कसले गर्नु भएको हाई चन्द्र दादा आ, यो रात्रिकालीन गर्मी मौसममा चिसो चिसो अभिवादन हाई दाजु म दुखी सबिना मुक्तान हेटौँडा सब बाट, मेरा अल फ्रेन्डहरूलाई बिर्सिएको छैन मिस गरिरहेको छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँलाई यो SMS को लागि सबिनाजी र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु र आगामी दिनमा चाहिँ तपाईँको एसएमएस आउँदाखेरि दुःखीको ठाउँमा खुसीको नाम रहोस् यो अपेक्षा गर्छु धेरै दुःखी हुनु हुँदैन बढी दुःख मान्नुभयो भने हामी रोगी हुन्छौँ रोगी भयो भने अझ बढी पीडा हुन्छ हामीलाई त्यसैले आफैले आफैलाई पीडा बनाउने काम किन गर्ने कहिलेकाहीँ पीडा हुन्छ रुनुपर्छ रोइदिने बरु दिल खोलेर रोइदिने तर त्यस पछाडिको समय पनि हाँसेर जोड्नुपर्छ अर्को इस गर्नुभएको छ हाई दादा इट्समी वाट गर्नुभएको छ दा म दोधारमा परेको छु दा जसलाई मैले चिनेको छैन जसलाई मैले देखेको छैन उसले म बिना बाँच्न सक्दिनँ भन्छ भन्नुभएको छ त्योभन्दा पछाडि म बी डट डट यति मात्र आएको छ अरू पनि केही लेख्नुभएको होला र नाम लेख्नु भएको छैन ना। र नाम नलेख्नुहुने ना साथी तपाईँलाई जसले देखेको छैन तपाईँलाई जसले चिनेको छैन तपाईँले पनि देख्नु भएको छैन त्यो मान्छे तपाईँ बिना सक बाँच्न सक्दिनँ भन्छ भने दुईवटा कुराहरू छन् नम्बर एक बाँच्न सक्दिनँ भन्ने कुरा नै अलिक अलि व्यापक कुरा हो यो बाँच्न सक्दिनँ भन्ने कुरा चाहिँ एउटा कुरा के लाग्छ भने मलाई हो प्रेममा मान्छेहरू आत्महत्या गर्छन् मर्छन् संसार त्याग्छन् कि आफूलाई चोट पुर्याउँछन् कि आफूले माया गरेको मान्छेलाई पनि चोट पुर्याउने मान्छेहरू छन् र यस्तो अर्थमा बाँच्न सक्दिनँ भन्ने कुरा चाहिँ हाम्रो मनको आवेग मात्रै हो यो चाहिँ सबै माया गर्ने साथीहरूलाई भन्छु तपाईँ बाँच्न सक्नुहुन्छ हिजो तपाईँ उहाँबिना पनि बाँचिरहनु भएको थियो उहाँलाई भेटेपछि चाहिँ तपाईँ नबाच्ने भन्ने कुरै हुँदैन र तपाईँलाई नदेखिकन नचिनिकन पनि कोही मान्छेले तपाईँलाई माया गर्छु म तिमी बिना बाँच्न सक्दिनँ भन्नुको अर्थ बरु यसरी चाहिँ बुझाउँ म तिमीलाई धेरै माया गर्छु भनेको चाहिँ हो त्यो तर साँच्चै नै बाँच्न नसक्ने भन्ने कुरा चाहिँ होइन हामी हर एक चोटी पीड़ा खाँ एउटा सपना देख् तो सपना टुट् फिर अर्क सपना देखे अगर बढ़् हमीर भी एक अर् बिना बांच नसक्ने भने होना हो, हो एटा मया को साथ बिना एउटा मन को जिंदगी पीड़ामय बन मरतुल्य बच्च तर बाचन ही न सी जिसरी भे बा र नदेखिकन गन भन्ने चाहिँ जुन सवाल छ मायालाई देख्नु पर्दैन रूपरङले असर गर्दैन जातले असर गर्दैन स्थानले असर गर्दैन तर एउटा कुरा आधुनिक समाज एक्काइसौँ सुधार्दिमा तपाईँ कतिको उमेर हुनुहुन्छ मलाई थाहा छैन तर तपाईँ टिनेजर हुनुहुन्छ र तपाईँलाई माया गर्छु तिमीबिना बाँच्न सक्दिनँ भन्ने मान्छे पनि टिनेजर हुनुहुन्छ भने तपाईँहरू भेटेरै एकअर्कालाई भेटेर मात्रै निर्णय गरेको राम्रो जसले जेसुकै भनोस् आफूलाई कसैको फेस मन परेन भने त्यो मान्छेलाई माया पनि जाग्दैन ग्यारेन्टी नै हो यो कि त्यो मान्छे दुःखी हुनुपर्छ कि पीडामा हुनुपर्छ कि उप हामी सहानुभूति राख्ने हुनुपर्छ यस्तो भयो भने चाहिँ माया लाग्छ चा फेरि जुन खालको माया यो लभ भनौँ न अलिकता त्यस्तोलाई चाहिँ नदेखिकन नभेटिकन तपाईँलाई नचिनिकन कसैले म तिमी बिना मर्छु भन्छ भने त्यो चाहिँ हन्ड्रेड पर्सेन्ट स्योर चाहिँ नहुनुहोस् माया गर्छ भन्ने कुरामा हो तुम माया कर सकू तर वहाँ भाग जी नानकारी मैं कने होना तो मेरे व्यक्तिगत कुछ भनी मैले मैं ते कतिपय तब चित्त न बुद्ला चंद्र ने कुछ गलत हो भाई लगे वाले तब को विचार भी एक ठाव में सही होना सकता मैं विचार भी एक ठाव में सही होना सकता थैंक यू सो मच तैंक एसएमएस को लगी अर्क एसएमएस करूँ कता पुगे खोजो लेख्नु भएको छ कसले लेख्नु भएको छ लेख्नु भएको छ नमस्ते चन्द्रदा म सबिना भैँसेबाट मेरो एसएमएस अल फ्रेन्डलाई मिस यु एन्ड प्यारो छोरा सन्दीप एन्ड माई हस्बेन्ड विकासलाई लभ यु भन्दै छुट्टिन्छु ओके बाबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा आरामै हुनुहुन्छ अनि के छ त हाम्रो हेटौँडातिरको खबर भन्नुभएको छ सबै ठिक छ दादा आज मेरो छोटो भावना छ है बुवा मम्मी हजुरहरूलाई कस्तो छ सन्चो बिसन्चो भन्नुभएको छ सबै ठिक छ कसले पठाउनु भयो त्यो चाहिँ आएन यति मात्र आएको छ तपाईँलाई पनि सन्चै होला भन्ने आशा गर्छु र थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मि सविता दादा यो छाडिजाने मायाको माया नै किन याद आउँदो रहेछ आजसम्म पनि मैले सुजनलाई भुल्न सकेको छैन उसलाई मिस यु लभ यु भन्छु भन्नुभएको छ यस्तै हो छुट्नेले छोड्नेले बिर्सनेले त बिर्सेर जान्छ छोडेर जान्छ तर माया गर्छ उसले कहिले पनि बिर्सन सक्दैन किन आउँछ कारण नभनौ तपाईँले धेरै माया गर्नुहुन्छ त्यसैले याद आउँछ तपाईँले कुनै चिजलाई याद गरिरहनु रहि रहनुभयो भने याद आउने हो तपाईँले यदि त्यो मान्छेलाई वास्तव नै गर्न छोडिदिनुभयो भने चाहिँ ती सबै यादहरू फिर्ता हुन्छन् अथवा भनौँ तपाईँले बिर्सन सक्नुहुन्छ पूर्ण रूपमा त बिर्सन सक्नुहुन्न किन मान्छेको मेमोरी हो कुनै जमानामा मेरो यस्तो मान्छे थियो भन्ने कुरा तपाईँले सधैँ सम्झाउनुहुन्छ तर जति तपाईँ रोएर तडपिनुहुन्छ सम्झेर तड्पान हुन्छ त्यो क्रम चाहिँ अवश्य पनि टोड्छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ इड्समी रितु घलान फ्रम न्यु वाट आर घलान टु दादा आज मेरो एसएमएस घलान टोल भन्नुभएको छ उहाँले दादा आज मेरो एसएमएस भन्नुपर्दा माई मोटुको साथी बिरामी हुनुहुन्छ गेट विल भन्न चाहन्छु भन्नुभएको छ त्योभन्दा पछाडि के आयो यति मात्र आज एसएमएस र तपाईँको साथीलाई हाम्रो तर्फबाट नै गेटहरू सुन भन्न चाहन्छौँ छिट्टो निको भएर रितुजीलाई फोन गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त भन्नुभएको छ छ आजको एसएमएस भन्नुपर्दा माई अल क्लास फ्रेन्डलाई मिस यु भनिदिनु होला दादा स्पेसल्ली अनिसा एन्ड सुप्रियालाई साथमा तपाईँलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच कसले गर्नुभएको नि धेरै धेरै धन्यवाद छ मलाई नि सम्झनु भएकोमा अर्को एसएमएस के गर्नुभएको छ आई मिस यू बुढा योर कान्छी भन्नुभएको छ कसले कसको लाइक गर्नुभयो कान्छीले गर्नुभएको छ कसको लाइक गर्नुभयो सायद उहाँको आफ्नो मान्छेको लागि सुनिरहनु भएको भए थाहा पाइसक्नुभयो होला थ्याङ्क सो मच अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन मी पूजा आइएम बसुमारीबाट भन्नुभएको छ माई प्रिन्स युवराजलाई लभ यु मिस यु नानु प्रियालाई मिठो माया एन्ड अल फ्रेन्डलाई मिस यु अलर्ट अनि हजुर भन्नुभएको छ यति मात्र आएको छ सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो अँ हेलो ब्रो खाना भए त इस्मे जोन मोक्तान हडिखोला एकबाट आज मेरो कान्छी सन्दना मगरलाई लभ यु एन्ड मिस यु ब दादा दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चय हुनुहुन्छ म हँडिखोलाबाट सुनिता लामा आज मेरो सन्देश भन्नुपर्दा मेरो अर्ल फ्रेन्डलाई अँ हाँ पुगे पुगे तपाईँको एसएमएस आएको आएछ सुनिता लामा आज मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु एन हजुरलाई पनि मिस यु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सुनिताजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्कार म सावित्री सुनार हेटौँडा बाह्रबाट दादा मेरो सन्देश मेरो अलफलाई मिस यु त्यस्तै मेरो हस्बेन्ड राजु सुनारलाई नि मिस यु लभ यु ओके बाबाई भन्नुभएको छ राजुजीले पनि सुनिरहनु भएको होला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको छ दादा खानु भयो त मि सम्जना मगर आज माई हार्ट लभली क्यान्स जोनलाई लभ यु एन्ड मिस यु एन्ड तपाईँलाई पनि मिस यु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच जोहनजीले पनि अघि भर्खर तपाईँलाई सम्झनु भएको थियो अहिले तपाईँको पनि एसएमएस आए खुसी लाग्यो तपाईँहरू एकअर्कालाई धेरै माया गर्नुहुन्छ अर्को एसएमएस गर्नु भएको छ हेलो दादा इट्समी नेसन तामाङ हेटौँडा सत्र सुकौलीबाट जिन्दगीमा नचाहँदा नचाहँदै आफूभन्दा पनि धेरै विश्वास र मायाहरू आफै लाग्दो रहेछ भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला यदि मात्र एसएमएस आयो थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि नेसवनजी Uh, र आफूभन्दा धेरै माया गर्ने मान्छे अवश्य नै पाइन्छ जिन्दगीमा यस्तै हुन्छ अर्को एसएमएस गर्नुभएको छ दादा मि हाडी खोला चारबाट राजेन्द्र लामा दादा मलाई आर भनेर चिन्ने सम्पूर्ण फ्रेन्डलाई मिस यु एन्ड माई लभली जेनिसालाई आई लभ यु ल दादा भनिदिनु है त भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ र तपाईँ एसएमएस गर्दै गर्नु होला यतिखेर तपाईँको कमेन्टहरू पढ्न चाहन्छु म कमेन्ट पनि साथीहरूले गरिसक्नु भएको छ रमेंटह विस्तार लिने क्रम में छु पेज लोड होना का लागी, टाइम लगी एसएमएस कर सकूँ और तबला जानकारी कराई थे मैं कार्यक्रम के सुरुआतमें आज दस बजे रेडिओ सर्वर को प्रसारण बंद होने भोलि बिहान पुनः हमी रेडियो सर्वरला पुनः लाने के प्रावधिक समस्या समस्या कार्यक्रम सकने बित माने प्रयास करने तर तपाईँ माया गर्नेहरूको लागि आफ्नो मनको कुरा पुऱ्याउनको लागि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा चाहिँ म तपाईँकै मनभित्रको साथी चन्द्र यतिखेर तपाईँको कमेन्टहरू राख्न चाहन्छु कमेन्ट गर्नुभएको छ कालीको काले म भन्नुभएको छ उहाँको रियल नाम चाहिँ के रहेछ अगाडि पढौँ लेख्नु भएको छ हेरौचन्द्र दर्शन नमस्ते यो रातको मिठो माया केवल हजुरलाई नै मेरो अगर्ल अनि खानपिन भोतप्रु भन्नुभएको छ खानपिन भइसकेको छ अनि आजको मेरो सन्देश भन्नुपर्दा धेरै दिन भयो मेरो कालीले सन्चो कालीलाई सन्चो नभएको धेरै टेन्सन हुन्छ भनेको दादा म उसको नजिक नभएँ नि मेरो माया उसको त्यो मुस्कानमा लुकेर बसेको अनि मेरो कालीलाई लभ यु एन्ड मिस यु काली, काली भन्दै आफ्नो राम्रो केयर गर्नु काली भन्दै छुट्टिन्छ दादा बाई टेक केयर मिस यु गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि र तपाईँको कालीले कालीलाई पनि हामी छिटो शीघ्र स्वास्थ्य कामना गर्छौँ र उहाँले सुनिरहनु भएको छ भने तपाईँको यो मायालु शब्दहरू नै उहाँको लागि ओखति हो औषधी हो उहाँ सायद तपाईँको यो सन्देश सुनेर पनि खुसी भइरहनु भएको होला अर्को कमेन्ट गर्नुभएको छ हिरण तामाङजीले लेख्नुहुन्छ हाई दादा म हिरण तामाङ मेरो अल फ्रेन्डहरूलाई आई मिस यु आई लभ यु एन्ड दादा दादालाई पनि है बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युनिसा तामाङजीले युनिसाजी लेख्नुहुन्छ युनिसा थिङजीले हाई दादा दर्शन मि उही युनिसा हेटोँडाबाट मेरो एसएमएस त्रिशुलोमा हुने मेरो बाबालाई धेरै मिस गरिरहेको छु साथमा घरमा हुने मम्मी भाइ शिष आन्टी एन्ड अल मेम्बर्सलाई पनि धेरै मिस गरिरहेको छु भन्छु अनि मेरो भाइहरू लेवटमा हुने भोपाल थिंग त्यसै गरी थिंग लाई पनि मिस यु एन्ड लभली फ्रेन्ड मनिष लामा अशोक अशोक र अमीर लाई अविरल प्रेमी पनि मिस यु दादा हजुरलाई पनि भन्नुभएको छ धेरै सम्झिरहेछु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि यो निसाजी आगामी दिन पनि तपाईँको यस्तो कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ अभिलामाजीले हेलो दादा खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ इट्स मे अभि लामा खोलाबाट दादा आजभोलि किन मलाई कसै कसैको याद मात्रै आउँछ किन होला है दादा प्लिज भनिदिनु न ल दादा भन्नुभएको छ म त मेरो फ्रेन्डहरूलाई धेरै धेरै मिस यु भन्छु दादालाई नै मिस यु एन्ड गुड नाइट ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र कसैको तपाईँलाई धेरै याद आइरहेको छ भने तपाईँले उसलाई माया गर्नुहुन्छ तपाईँले उसको केयर गर्नुहुन्छ यही बुझ्नुहोस् त्यसैले पनि तपाईँलाई धेरै याद आएको हो थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाई चन्द्रदा सन्चे हुनुहुन्छ भन्नुभएको छ उहाँको नाम चाहिँ म कान्छीको कान्छोको भन्नुभएको छ कान्छी कान्छोको भन्नुभएको छ युजर नेम वास्तविक नेम लेख्नु भएको छैन कि जस्तो लाग्यो मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्ड मेरो मेरो मुटुको टुक्रा अर्थात् हस्बेन्ड हाल पालुङमा हुनुहुन्छ उहाँलाई लभ यु एन्ड मिस यु भन्दै बिदा हुन चाहन्छु ओके बाबाई गुड नाइट द मि कविता फ्रम भैँसे साथ भन्नुभएको छ कविताजी थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्ट हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ अह कसले गर्नुभएको छ अविरुल प्रेमीजीले कमेन्ट गर्नुभएको छ मचित्ता तिमी डोली चढेको हुनुपर्छ मचिता तिमी डोली चढेको हुनुपर्छ मलाई भोलिअघि बढेको हुनुपर्छ मचिता तिमी डोली चढेको हुनुपर्छ मलाई भोलिअघि बढेको हुनुपर्छ च्यातिरै फाले पनि दियोमा बाले पनि च्यातिरै फाले पनि दियोमै बाले पनि मैं कुरेको पत्र पढ़े हुई भोलीअ बढ़े हो चिता तिमी डोली चढ़ेक ओहा एकदम राम भावना भी अनुराग में पठान सकूँ भोली को कार्यक्रम हो रहा हप्ता हामी कार्यक्रम अनुरागको नयाँ वर्ष विशेष अङ्क पनि लिएर आउँदैछौँ तपाईँको नयाँ वर्ष विशेष गजलमुक्त छन् भने अनुरागको लागि पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँलाई जानकारी पनि राख्नेछौँ अर्को कार्यक्रममा र यतिखेर कमेन्ट छ अविरल प्रेमीजीको बाँकी सर्वप्रथम त दुई हात जोडी नमस्कार छ है दाई तपाईँलाई म मुटु विहीन मान्छे अविरल प्रेमी मिसन फ्रम निबुवाटार तामाङ बस्ती नाउँ छितिचपारीको बसाई दोहा कतारबाट दादा मेरो हर्डली एसएमएस त खासै छैन है एनिवे हर्डली नभए नि बाबा मम्मी भाइ बहिनीलाई मिस यु एन्ड लभ यु भन्न भन्न चाहन्छु अनि साथीहरू बबिता मुक्तान अनु तामाङ थोकर सबिना लामा युनिसा थिङ शर्मिला अल नेम छुटेका सबै फ्रेन्डहरूलाई नै मिस यु भन्छु अन्त्यमा स्पेसली दादा तपाईँ प्लस दिदी सबि लामालाई मिठो माया अनि सम्झना छ है भन्दै छुट्टिन्छु दादा बाई गुड नाइट भन्नुभएको छ हामी दुबैजनाको तर्फबाट तपाईँलाई पनि धेरै सम्झना छ अविरालजी र आगामी पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो सर्भर बयानब्बेसम्म पाँच मघाट र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम र कार्यक्रमको साथमा छु म तपाईँको मनभित्रको साथी छन् र कमेन्ट र एसएमएसहरू लिइरहेको छु यतिखेर एउटा एसएमएस पढ्छु त्यस पछाडि गीत पनि सुन्नुपर्छ र त्यस पछाडि तपाईँका एसएमएसहरू पनि लिएर आउनेछु यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुमा चाहिँ रोमियो अर्जितजीले जुनैली रातको मिठो माया अनि न्यानो सम्झना दादा तपाईँलाई अनि मेरो मेरो मनमुटुको साथीलाई नै अनि दादा खानपिन भयो त त होला नि भन्नुभएको छ भइसकेको छ तपाईँको पनि भयो होला म हुँ सन्तोष नगरकोटी हटियादेखि अनि दादा हाम्रो जिन्दगीमा हरेक कुराहरूले किन यो कोमल मन अति धेरै रुन्छ माया गरेर कसैलाई यो मनमा राख्यो चुट एन्ड पीडा अनि खुसीहरू बिस्तारै खोसेर लान्छन् म मेरो खुसी र हाँसो लिएर जाने मेरो बालापनको साथी रियो प्रेमलाई धेरै मिस गर्दै छु भन्दै मेरो जति पनि साथीहरू हुनुहुन्छ सुख दुःखमा साथ दिने अर फ्रेन्डलाई लभ यु एन्ड मिस यू भन्दै रेडियो सुनेर साथ दिनुहुने सबैलाई गुड नाइट भन्दै छुट्टिन्छ दादा बाबाई टेक केय मिस यु हुनुभएको थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि यस्तै हो मान्छे अजर हुँदैन अमर हुँदैन जन्मेको हुँदैन अमर उसका कार्यहरूले मान्छेलाई अमर गराउँछ तर जुन हाम्रो शरीर छ यो शरीर सदैव यस्तै रहँदैन हामी मरेर जान्छौँ मरेर जाने यो एउटा जैविक प्रक्रियालाई धेरै सम्झेर पीडामा बस्नु पनि हुँदैन र धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अन्य साथीहरू जुनै कमेन्ट र एसएमएसहरू थुप्रै आएका छन् ती कमेन्ट र एसएमएसहरूलाई म एकैछिनमा पढ्छु त्योभन्दा अगाडि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज रहना मुझे न तु खो रहना बस इतना है तुम से कहना बस इतनामसे कस तु क बस इतना है तुम तुम से कहना मैं या मुझ में कहीँ बाँकी रहना सदा है समझ मैं बारे न सुध तुमको सदा है ने ने कुछ या ना किरण तु मझको सदा सुन्थ रहना बस बस इतना इतना है है तुम से कहना तुम से कहना बस इतना, है तुम से कहना। बस इतना कहना बस ना है तुम से कहना अगर मैं तर जाऊ गव लुसर तुमे मैं या ना मखु तु मुझको महसूस करना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना कहना, बस इतना हेतुना तैयार भी आपने मने भनला हो के भन्न का मुठी देख मुठीसम के मुठी सहारा लिख सक अब भने हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ नौ बजेर उन्चास मिनट गइसकेको छ त्यसैले अब एसएमएस र कमेन्ट अब चाहिँ नगर्नु हुनको लागि पनि म आग्रह गर्न चाहन्छु यतिखेर तपाईँको कमेन्ट पढ्दैछु कमेन्ट गर्नुभएको छ हाई दादा नमस्ते बिवस एसबी फ्रम हेटवँडा भन्नुभएको छ बिवशीले हामीलाई कमेन्ट गर्नुभएको छ लेख्नुहुन्छ मेरो म्यासेज भन्नुपर्दा मेरा सम्पूर्ण मित्रहरूलाई नजिकै आउँदै गरेको नयाँ वर्षको दुई हजार शुभकामना भन्न चाहन्छु र मेरो अनन्य मित्र सन्तोषले फोन गर्नुभएको रहेछ रिसिभ गर्न नसकेकोमा सरी भन्छु प्लिज कल मी अगेन अन्ठानब्बे शून्य अडसट्ठी छ सय साठी भन्नुभएको छ बिबस एसबिजीले हामीलाई एसएमएस म्यासेज मेस गर्नुभएको थियो र साथीलाई उहाँले नम्बर पनि दिन दिनुभएको छ अघि फोन गर्नुभएको थियो अरे सन्तोषजीले र फोन रिसिभ गर्न सक्नु भएन अन्ठानब्बे सुन्ना अठसाठी छत्तर छ सय साठीमा कल गर्नुहोला सुनिरहनु भएको छ भने सन्तोषजी जी, सो जी यू सो मच जी तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तैमा आएको हामी अपेक्षा गर्छौँ त्यसै गरी एउटा कमेन्ट पढिहाल्छौँ म कमेन्ट गर्नुभएको छ अप्सना लामाजीले अप्सनाजी कमेन्टमा लेख्नुहुन्छ हाई दादा के छ खबर माई अर्ल फ्रेन्डलाई मिस यु एन्ड माई हर्ट जेलाई जेलाई मिस यु एन्ड लभ यु सो मच भन्दै भवाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस पनि गर्नु भएको छ दिपक तामाङजीले कमेन्ट गर्नुभएको छ एसएमएस भन्दा नि हाई दादा म दिपक तामाङ हाल आ, मानस चोक मेरो मनका कुरा भन्नु भन्नुपर्दा माई अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु ओके बाबाई दादा गुड नाइट हुनुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र अब भने तपाईँको एसएमएसहरूतर्फ मन लागिरहेको छु यतिखेर एसएमएस गर्नुभएको छ कसले गर्नुभयो कसले गर्नुभयो म एकचोटि एसएमएस हेरिरहेको छु मलाई आर भनेर चिन्ने भनेपछि राजेन्द्रजीको मैले पढेको थिएँ अर्को एसएमस्कनमा छ आई लभ यु एन्ड मिस यु अल फ्रेन्डलाई एन्ड रेडियो सर्भर होल युनिट होल युनिटलाई मिस यु मिस सजना मगर भन्नुभएको छ थ्याङ्क यू सो मच सञ्जनाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुमा छ हेलो दादा इट्स मी निशान पाख्रेन हेटौँडा क्षेत्रबाट मलाई धेरै माया गर्ने मेरो स्विट हार्ट फुच्चुलाई धेरै मिस गरेको छु अनि लभ यु सो मच भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर मे शार लामा फ्रम भैँसे छ किसिडीबाट मेरो र उसको मेरो र उसको नाता त छुट्यो तर उसको याद चाहिँ किन छुटेन त दादा भनिदिनु न ल छ आफूले माया गरेको मान्छेलाई भुल्न साँच्चै नै गाह्रो हुन्छ हामी जब कसैलाई आपूलभंद बड़ी माया जितों हमें विभिन्न सपना सजा होस यो होने ऊसा जिंदगी का बाकी दिन इस बितावने भविष्य में योग यान तान यस्त ये सपना हमें धीरे देखा हो रहा कुरा था पाई राखनोस् हमी मया टुटे घायल भैया होने हमें मया टुटे पीड़ा में पर्ने होना हमें सपना टुटिक कारण पीड़ा में पर्ने तेसली सके समय सपना धेरे देखना पड़ी होना मया में कहीं मान्छेको बाध्यता यस्तै हुन्छ कहिले काहीँ जान जान छोडिन्छ जान जान धोका दिनेहरू पनि छन् र कहिले काहीँ बाध्यताले धोका दिनेहरू पनि छन् र एउटा कुरा चाहिँ के जानकारी राखौँ थाहा पाइराखौँ भने यदि तपाईँलाई कसैले माया गर्छ कसैले साथ दिन्छ भने जसकै पीडा किन नहोस् उसले तपाईँलाई छोड्दैन बरु ऊ मर्न तयार हुन्छ तर तपाईँको साथ कहिले पनि छोड्दैन मलाई यस्तो लाग्छ तपाईँलाई के लाग्छ र अर्को एसएमएस गर्नुभएको छ जीले गर्नुभएको थियो यो याद किन आइरहन्छ भन्ने कुरा याद यसैले आएको तपाईँ धेरै माया गर्नुहुन्थ्यो त्यही कारणले गर्दा अर्को स्पमिएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले के छ दादा खबर आउनुभएको छ सबै ठिक छ नवीन प्रदीप भुजेल युनिसा थिङ एन्ड अल माई फ्रेन्डलाई मिस यु भन्दै दादा हजुरलाई पनि ल भन्नुभएको छ थ्याङ्क सो मच मलाई पनि सम्झनु भएकोमा अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ मि फ्रम हेटौँडा दुई भरत हेटौँडा दुई भरतपुरमा रहेको हेटौँडा दुई भरतपुरमा रहेको भन्नुभएको छ हेटौँडामा भरतपुर त नहुनुपर्ने हो उहाँले केही मिस्टेक गर्नुभएको होला सायद हेटौँडा दुईबाट भन्नुभयो होला उहाँले सन् सन्चै हुनुहुन्छ मी फ्रम हेटौँडा दुईबाट भरतपुरमा रहेको मेरो मुटुमा मुटु मसँग रिसाइरहनु भएको छ प्लिज नरिसाउनु भनिदिनु न है एन्ड आई लभ यु भन्नुभएको छ नरिसाउनुहोला एउटावटा <laughs> दुईवटा गर्नुभएको छ कसको लागि गर्नुभयो थाहा पाइसक्नु भएको छ र मैले एसएमएस यतिखेर बन्द गरेँ कतिजना साथीहरूले एसएमएस गर्नु पैँतिसजना साथीहरूले एसएमएस गर्नुभएको थियो र तपाईँको एसएमएस अब मैले अरू चाहिँ पढ्न सक्दिनँ त्यसरी मैले एसएमएस बन्द गरेको घोषणा गरेँ र यतिखेर तपाईँको बाँकी अँ अर्को बाकी कमेन्टहरू पढ्न चाहन्छु म बलरामजीको सन्देश पढ्दै थिएँ बलराम <laughs> बलरामजीले पनि सन्देश सोध्नुभएको थियो रहेछ र धेरै साथीहरूको पनि सन्देशहरू आइरहेका छन् मैले म्यासेजमा चाहिँ कुरा गर्ने गर्न पाएको छैन सरी भन्न चाहन्छु त्यसको लागि कार्यक्रम सञ्चालन गरिरहेको छु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ कान्छाको कान्छी भन्नुभएको छ कान्छी गेट भन्न चाहन्छु एन्ड मिस यु एन्ड लभ यु एक् सकेर छिटो भेट्न आउँछु भन्दै छुट्टी हिजो भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ कान्छाको कान्छी म उहाँले नै गर्नुभएको छ हाई म पदमपुखरीबाट हालिटौँडाबाट भन्नुपर्दा म पुण्य हो हिजोदेखि मेरो कान्छी सम्झना मोक्तान बिरामी छ एन्ड कान्छी छिटो निको होस् भगवान्लाई भन्छु आज कान्छीले कमेन्ट मलाई गर्नु भनेर गरेको होस् सो मिस यु कान्छी सम्झना के गर्नु टेन्सन पो छ दादा कहिले कान्छी बिरामी कहिले म बिरामी होइन अहिले त मेरो एक्जाम छ सो कान्छीलाई भेट्न पाको पनि छैन पछि आउँछु भन्दै गर्लफ्रेन्डलाई अल एफएम प्रेमी फ्रेन्डलाई भन्छु कि प्लिज मेरो कान्छी छिट्टो निको होस् भनेर प्रार्थना गरिदिनुहोस् ल एन्ड कान्छी बबाई मिस यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अवश्य पनि कान्छी छिट्टो निको हुनुहुनेछ तपाईँले यति माया गर्नुभएको छ चाँडै निको भएर तपाईँले फोन पनि गर्नुहुनेछ यतिखेर अर्को कमेन्ट गर्नुभएको छ अबिरल लामाजीले हेलो दादा के छ तपाईँको खबर इट्स मी अबुरल रुम्बा हाँडे खोला चार हाल चाहिँ इन्डिया पन्जाबबाट मेरो फ्रेन्डहरू जीवन एलेक्स भाइ अभिसि सबिना बबिता रमेश अर्जुन मेमे लेख्नुभयो होला अरे ले, यमए यमई लेख्नु भएको छ मामे मेमे लेख्नुभयो होला त्यसै गरी भाउजू एन्ड दादा दिनेशलाई धेरै धेरै सम्झिरहेको छु भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले लेख्नुहुन्छ हेलो दादा के छ खबर नवीन प्रदीप भुजेल युनिसा थिङ एन्ड अल फ्रेन्डलाई मिस यु भन्दै दादा हजुरको लागि पनि मिस यु बबाई भन्नुभएको छ थैंक यू सो मच तमेंट को लगी रगामी दिन तक ये कमेंटर को हमी अपेक्षा करदों रहा साथी कमेंट पने... <laughs> कमेंट मैसेज लिखने भार बुद्ध लामाजी मैसेज कर दाई योग एसएमएस मेरे उन्हीं को सामू पुराइद नाई काली आराम तो होना काली मेरे कई चिंता नलि म यहाँ आराम छु छुट्टी पाएँ आउने छु है काली हजुरको कालीले हजुरलाई सधैँ मिस गरिरहेको छ हजुरको काले बुद्ध लामा हाल मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुली भन्नुभएको छ सिन्धुलीमा हुनुहुन्छ बुद्धजीको यो सन्देश उहाँले पनि अवश्य पाइसक्नु छ थ्याङ्क्यु सो मच तपाईँको यो म्यासेजको लागि र अब मैले एसएमएस अघि नै बन्द गरिसकेको छु तपाईँको कमेन्ट पनि मैले राखेँ अब कमेन्ट र एसएमएस केही नगर्नु हुन पनि म आग्रह गर्न चाहन्छु केही साथीहरूको कमेन्ट छुट्यो कि म नाम मात्रै भयो भने पढ्न चाहन्छु पेजलाई रिफ्रेस गरेर हेरिरहेको छु केही साथीहरूको म्यासेज पनि छुटेको छ भने सरी पनि भन्न चाहन्छु केही साथीहरूले एसएमएस पुनः गर्नुभएको होला तर मैले अब तपाईँको एसएमएसहरू पढ्न सक्दिनँ र तपाईँको कमेन्ट पनि अब चाहिँ सकाएँ मैले एकजनाको अन्तिम छ हाई दाई मे अशोक थिङ अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्ट का लगी रमेंट पढ़े सीधाई थैंक यू सो मच आज जजेस के कमेंट कर दूधगरी जजेसले एसएमएस कर दूध भाला धीरे धन्यवाद तेगकरी रेडियो सर्वरला यदि सुनेर साधीन तैयार भी धीरे धीरे धन्यवाद तब कार्रम जुनसुक बेला सब्सौगात डट ब्लगस्पोट डट कम यस एबीआई एस एयूजीओटी सब्बी सौगात डट बीएलओजी एसपीओटी ब्लगस्फोट डट सीओएम कम में सुन्न सक्नुहुन्छ र डाउनलोड पनि गर्न सक्नुहुन्छ यो जानकारी दिदै रेडियो सर्भरको आजको प्रसारण पनि यहीँ सकिएको घोषणा गर्छु र भोलि बिहानदेखि हामी रेडियो सर्भरलाई पुनः सञ्चालनमा ल्याउने जानकारी दिँदै अहिलेको लागि भने छुट्टिन चाहन्छु हवस्त नमस्ते हाम्रो भेट भोलि कार्यक्रम अनुरागमा हुनेछ तबसम्मको लागि खुसी साथ रहनुहोला हाँसिरहनुहोला खुसी रहनुहोला रहनु माया गरिरहनुहोला थ्याङ्क यू सो मच हवस् त नमस्ते शुभरात्रि है, सारी फिज जेस बजति है, है मही हवा गुनगुना